उज्यालो नाइन्टी ने नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी ने नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफ स्टेसनहरूबाट एकैसाथ हरेक एक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रमा हामी कमल गेवालीको कर्म पुस्तकको आठौं श्रृङ्खला लिएर आएका छौं गएको साता हामीले सातौं श्रृंखलासम्म आइपुग्दा सुन्यौं कसरी आर्थिक मन्दीले ब्यांकहरूलाई असर गर्यो नेपालमा योभन्दा अगाडि के यो हुन्छ सुनौ हु बाचन कर्मको आठौं श्रृंखला पृष्ठ एक सय देशबाट तीव्र रूपमा पुँजी पलायनको समस्या देखियो सबै बैङ्क वित्तीय संस्था पर्खर हेरेको अवस्थामा थिए मन्दीको छनसनी फैलिरहँदा मेरो दिमागमा किष्ट ब्याङ्क केही थिएन यो अवस्थामा विकास र विस्तारका काम गर्नुभन्दा संस्थाको साख जोगाएर बाँच्नु ठुलो थियो निराश नै हुनुपर्ने अवस्था भने थिएन हिमालको चुचुरो चुम्ने महत्वाकांक्षालाई आधार शिविरमै बिट मार्नु ठिक थिएन दौड जित्न बलियो र छिटो दौड हुने भएर मात्र पुग्दैन निरन्तर साधना एवं अभ्यास गर्नुपर्छ मैले मन्दीलाई दोष दिएर निच मार्नु ठिक मानेन सम्भावित खतराबाट जोगिँदै अभ्यास गरिरहे सन् 2010 को दसको सुरुसँगै आर्थिक मन्दीको सुनामी केही मत्थर भयो युरोप र अमेरिकी अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिए दक्षिण एसियाका केही देशमा भने आर्थिक विकासको कति उच्च नै थियो सार्क देशमा मालदिव्स भुटान र भारतको अर्थतन्त्रमा निकै सुधार आएको थियो एसियामा मन्दीको फाइदा सबैभन्दा बढी चीनले उठाएको थियो यो समयमा चीनको आर्थिक वृद्धि दर एघार प्रतिशतभन्दा माथि पुगेको थियो नेपालमा भने अझै स्पष्ट सुधारका सङ्केत देखेका थिएनन् राष्ट्र ब्याङ्कको कडा नियमका कारण वित्तीय संस्थाहरूमा सामान्य परिवर्तन भने देखिँदै दे यो अवस्थामा किस्ट ब्याङ्कलाई नयाँ सिराबाट माथि उठाउनु जरुरी थियो सन् दुई हजार अन्त्यसम्म पनि नेपाली ब्याङ्क तथा वित्तीय संस्थाहरूमा उल्लेखनीय सुधार आउन सकेको थिएन विश्व आर्थिक मन्दी बिस्तारै सेलाउँदै थियो नेपालमा भने यसको स्पष्ट असर देखेको थिएन वित्तीय क्षेत्र उद्योग कल कारखाना र सिंगो अर्थतन्त्र निकै अप्ठ्यारो स्थितिबाट गुज्रेका थिए यद्यपि म बैङ्क गुणात्मक विकासका योजना बनाइरहेथ थिएँ तुलनामा ग्रामीण क्षेत्रमा बैङ्किङ सेवाको खाँचो थियो सहरमा चोटाचोटामा सहकारी थुप्रिएका थिए तिनले सेवामुखी कुनै काम गरेका का थिएनन् निक्षेप उठाउने र चर्का ब्याजमा ऋण दिने होडबाजी मात्र थियो सुदूर गाउँका कुनामा तिनको कुनै अवशेष थिएन दुर्गम गाउँहरूमा अझै पनि पैसा थैली पटुका र बाकसमा राख्ने प्रचलन अटेको थिएन गाउँको पुँजी कुनै उत्पादनमूलक क्षेत्रमा लगानी हुन सकेको थिएन राज्यको स्रोत बाँडफाँडको उचित नीति थिएन राज्य सञ्चालनको थिति बसेको थिएन र अझैसम्म छैन पुरानो प्रणालीले निजी क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गर्न सकेको थिएन फलस्वरूप ग्रामीण क्षेत्रको विकास ओझेलमै थियो बैङ्क तथा वित्तीय संस्थाहरू ग्रामीण क्षेत्रमा जाने वातावरण र पूर्वाधार थिएनन् सुरक्षाको कुनै प्रत्याभूति थिएन देशका हरेक दुर्गम गाउँमा दस वर्ष युद्धको अवशेष मेटिएकै थिएन ग्रामीण क्षेत्रहरू विकासको मूलधारभन्दा बाहिरै थिए वित्तीय संस्थाहरूले पनि नाफामूलक क्षेत्र मात्र ताकिरहेका थिए कुनै पनि वित्तीय संस्थाले जोखिम उठाउन नचाहँदा गाउँको पुँजी त्यहाँको जीवन पद्धतिमै स्थिर थियो यद्यपि ग्रामीण क्षेत्रमा बैङ्किङ बजार खोज्नुको विकल्प थिएन मैले यही मनन गरेर ग्रामीण क्षेत्रमा शाखा विस्तारको रणनीति बनाएँ अधिक जनसङ्ख्यामा बैङ्किङ सेवा पुर्याउनु राम्रो पक्ष थियो तर विद्यमान चुनौती र जोखिम किनारा लगाउन चान्सुनी कुरा थिएन सङ्ख्यात्मक वृद्धिको हावामा दौडेर मात्र संस्था सक्षम हुँदैन थियो यसले शाखा विस्तारको औचित्यलाई समेत पुष्टि गर्दैन पछिल्ला वर्षहरूमा मेरा अधिकांश दिनकिसलाई उत्कृष्ट बैङ्क बनाउने जोड घटाउमै सकिन्थे बिहान आठ बजी कार्यालय पुगेर मध्यरातसम्म काम गर्थे कमजोर बैङ्किङ बजार र राजनीतिक प्रतिकूलताले शाखा विस्तारको रणनीति सफल हुनेमा शङ्का थियो किस्ट फाइनेन्स बैङ्क बनिसकेको थिएन म विद्यमान शाखाहरूको व्यवस्थापन र सुशासन कायम गर्नतिर एक गरिरहेको थिएँ शाखा थोरै खोल्ने भन्दा मात्रै छवटा पुगिसकेका थिए म पूर्व अध्यक्षहरू हिरेन्द्र प्रधान र राजेन्द्र साक्ये सञ्चालक दाहाल सर कर्मचारीहरू प्रगुण र ऋषि सातौँ शाखा खोल्न नेपालगञ्ज पुगेका थियौँ नेपालगञ्ज पुगी बाटेका होटलमा बसेर योजना र चुनौतीबारे छलफल हुँदै थियो एकैपटक दसवटा शाखा खोल्ने कुरा उठ्यो ममा एक्कासी तरङ्ग पैदा भयो मैले अलि महत्त्वकांक्षी हुँदै भने शाखा नै खोल्ने भए दस मात्र किन पचासवटा खोलौँ प्रकुण्ड र दालसरमा पनि छुट्टै उत्साह थियो समुद्रको छाल यसले क्षणभरमै हलचल मचायो हामीले नेपालगञ्ज शाखा उद्घाटन गर्ने दिन शाखाहरू पचास पुर्याउने घोषणा गऱ्यौँ स्थानीय एफएम रेडियोले फुके पत्रिकाले लेखे यो एउटा सूचना नभएर खरमा आगोको स्वरूपमा फैलिँदै यता केन्द्रीय कार्यालयमा समेत हल्ला मचियो हामी पत्रकार सम्मेलन गरेर शाखाहरू पचासवटा पुर्याउने औपचारिक घोषणा गर्न बाध्य भयौँ मान्छेको बोली र बन्दुकको गोली एउटै हो मेरो जोसिलो बोली सञ्चार माध्यमलाई राम्रै मसला भयो देशव्यापी प्रचार हुन थाल्यो वित्तीय क्षेत्रका विश्लेषकले किच फाइनेन्सको योजनालाई सस्तो लोकप्रियताको रूपमा अर्थ्याए जसले जे जे भने पनि बोलीको ठेगान लगाउनु मेरो कर्तव्य थियो अन्यथा म जति अक्षम कोही हुँदैन थियो चुनौतीलाई आँखेरै म शाखा विस्तारको दौरानमा हिँडेँ राष्ट्र बैङ्कले यही समयमा ऐन परिवर्तन गर्यो नयाँ ऐनअनुसार बैङ्क तथा वित्तीय संस्थाले चाहेको स्थानमा शाखा खोल्न पाउने भए हरेक पटक राष्ट्र ब्याङ्कसँग अनुमति लिनुपर्ने झन्झट हट्यो केन्द्रीय ब्याङ्कले मेरो बोली पूरा गर्न भनेरै ऐन परिवर्तन गरे चाहिँ लाग्यो यसअघि शाखाको राष्ट्र ब्याङ्कबाट स्वीकृति लिनु पर्थ्यो मलाई तँ आँट म पुर्याउँछु चाहिँ भयो राष्ट्र ब्याङ्कको ऐनले शाखा विस्तार गर्ने बाटो सजिलो बनाइदिए पनि मेरो मनमा शान्ति थिएन पशुपतिको घन्टाको रालोले चाहिँ चिन्ताले दिमाग हिर्काइरहेको थियो काम गर्न कहाँ सजिलो थियो र मलाई भीमकाए पहाड आँखा अघि भेज्ने लाग्यो लक्ष्य कहिले पुरा होला भन्दै दिन गर्न थाले यो मेरो अग्नि नै थियो संपूर्ण बैंकिंग क्षेत्र और किस्ट का ग्राहक ने मैं जांच थे रायण में राम सीता को अग्नि परीक्षा लिये चाखा विस्तार कर सनसनी फैलिएसंगे फाइनेंस में ग्राहक को भीड लगे फाइनेंस में निक्षेप को दर हात्त बढ़ो मेर मन में भरवाती आगो दंक मेरो हरेक दिन छटपटीमै बित थिए मनमा छटपट हाट भए पनि मैले कामलाई भोलि गर्नुलाई भनेर कहिले सोचिनँ शाखा विस्तार गर्न दाहाल सर प्रगुण र म देशव्यापी अध्ययन अनुसन्धानमा हिँड्यौँ धेरै ग्रामीण क्षेत्रमा माओवादीको सशस्त्र युद्धले बैङ्क ध्वस्त भएका थिए गाउँमा जीवन नै सुरक्षित थिएन बैङ्क सुरक्षित हुने कुरै भएन सरकारी बैंकहरू विस्थापित भइरहेका थिए करोडौँका पूर्वाधार तहस नहस पारिएको थियो यो समयमा गाउँ जानु सोझै मृत्युको मुखमा पर्नु जस्तै थियो त्यति बेला तरबारको धारमा टेकेर काम गर्नु परेको थियो गाउँघरमा युद्धको धङ्धनी र मृत्युको सन्तास व्याप्त थियो भने सहर तथा जिल्ला सदरमुकामतिर सड़क राजनीति तातेको थियो बन्द हडताल र चक्काझाम चिया जस्तै भइसकेको थियो राजनीतिक दलका नेताहरू खाएको पछाउन सडकमा ओर्लिन्थे गाउँ गाउँमा भने वित्तीय संस्थाको खाँचो टड्का भइसकेको थियो म जोखिमको पाहाड तिर्से पनि पन्छाउन तयार थिएँ करिब एक महिनाको अध्ययनमा शाखा विस्तारका लागि सम्भावित क्षेत्रहरूको पहिचान भयो आवश्यकता पहुँच बजार र प्रतिस्पर्धाका आधारमा शाखाहरू विस्तार हुँदै गए अरू बैङ्क विस्थापित भएका क्षेत्रमा किस्ट फाइनेन्सका शाखा खुल्दै गए जित्नका लागि हार्नेले छोडेको काम गर्नुपर्छ मेरो यही मान्यता थियो दसवटा शाखा पुग्दासम्म देशमा युद्धको आगो निभेको थिएन फाइनेन्स बैङ्क बन्ने सुर साह्रै थिएन गाउँमा बाँकी सरकारी बैङ्कका शाखा बन्द हुँदै थिए म भने शाखा विस्तार गर्दै थिएँ राजा ज्ञानेन्द्रले दुई हजार उनासाठी सालमा देशको शासनसत्ता हातमा लिए सडक र जङ्गलको राजनीतिको आगोमा घिउ थपियो युद्ध परिचारक सर्वसाधारणको घाँटी रेट्दै थिए खुला राजनीति गर्नेहरू सडकमा ताण्डव देखाइरहेका राजा माओवादी र रा सडकमा राजनीति गर्नेहरूले जनताको नाम भजाउनु बाहेक अर्थ गरेका थिएनन् गज्जबको जनतावाद उर्लेको थियो त्यो समयमा तीन शक्तिको चेपोमा सर्वसाधारण बलियो बोको भनेर मृत्युकुण्डमा चरुजै हुमिँदै थिए बम गोली र रगतले लथपत्ति देश मरणासन्न भएको थियो युद्ध एवं संक्रमणकालमा सामान्य दुःख हुन्छ सहनुपर्छ राजनीतिक पण्डितहरूको तर्क यही हुन्थ्यो राजनीतिक दल बुद्धिजीवी र नागरिक समाजको खोल ओढेका कसैले हुँदा खानेको पक्ष लिएनन् ढाक्रे मजदुर र कुल्ली तातो घामै सेकिरहेका थिए उनीहरू तालु डढाउँदै र पैताला खुलाउँदै सडकमा भौँतारिरहेका थिए मृत्युको बतास वायुमण्डलमा कावा खाइरहेको थियो कति बेला कहाँ धावा बोलिन्छ वा हर्न हुन्छ ठेगान थिएन मुलुकमा अन्धकारको जगझगी थियो राजनीतिले कति सजिलै मान्छेको बाँच्ने अधिकार कस्तो रहेछ अनुमानसम्म गर्न सकिएको थिएन मैले शाखा विस्तारको अभियान भने छोडेको थिएन मृत्युको सन्तासबाट जोगाउँदै अगाडि बढाइरहेको थिएँ बन्द र हडतालकै दिन कति शाखा खोलिए मलाई यस समयमा स्थानीय समुदायको ठुलो साथ र सहयोग थियो जहाँ जहाँ किसका शाखा खोले म ती सबै समुदायको ऋणी छु उनीहरूको सहयोग नहुँदो हो त शाखा विस्तारको लक्ष्य अधुरै रहन्थ्यो राजनीतिका गल्लावालाहरू भोलिपल्ट भोलिको सुन्दर तस्विर देखाएर जनताको आलो रगतमा पौडिँदा थिए यति बेलाको राजनीतिप्रति हरेक व्यक्तिको घृणा थियो मलाई यति बेला अमेरिकी कवि ल्याङ्स्टन ह्युजको कविता हरफ सम्झना भयो म मरेपछि मलाई मेरो स्वतन्त्रता चाहिँदैन भोलि पाक्ने रोटीले आज मेरो पेट भरिँदैन भोलि कस्तो अनुहारको हुन्छ कसैलाई थाहा हुँदैन राजनीतिले शताब्दीका सपना बाड़ी बाँडिरहेको थियो वर्तमान नै बनाउन नजानेहरूले कसरी भविष्य बनालान् आजको जीवन नै कष्टकर बनिरहँदा भोलि सुनौलो हुन्छ भन्नेमा विश्वस्त हुने आधार थिएन कुनै पक्षमा पनि ढुक्क हुने अवस्था थिएन यही गतिमा देशको अर्थतन्त्र बढिरहेको थियो मान्छेले जिन्दगीमा मिठा सपना साँचेर बाँचेको हुन्छ मृत्युकै नजिक पुग्दासम्म ऊ भोलिकै काम बाँच्न खोज्छ उसले आज भोकै बसेर भोलि अगाउने सपना देखेको हुन्छ लोककथामा वर्णन गरिएको एउटा भोको बालकको भोलिको आशा राजनीतिक दलहरूले प्रचार गर्ने गरेको भोलिको सुनौलो बिहानसँग मेयर खान पुगेको छ कुनै गाउँमा खडेरीले एक समय उब्जाउ हुन सकेन आमा छोरा मात्र भएको एउटा झुप्पडीमा छाक टार्ने अन्नको गेडो थिएन आमा दिनभरि मजदुरीमा जान्थिन् तर साँझको छाक टार्नै मुस्किल हुन्थ्यो दुई आमा छोराले दैनिक आधा पेट खाएर गुजारा चलाउँथे दस वर्षको छोराले पेटभरि खान नपाउँदा सधैँ आमालाई पिरल्थ्यो आमा मलाई भोक लाग्यो पेटभरि खान देऊ न आमा छोराको बिलोनाले आहत हुँदै बन्थिन् पर्ख बाबु अर्को वर्ख पानी पर्छ कोदो रोपाउँला मकै छराउँला धेरै कोदो मकै फल्छ अनि टन्न खाउँला बर्खा लाग्यो पानी पऱ्यो छोराले फेरि आमालाई पिरोल्यो आमाला आमा मलाई भोक लाग्यो खाना देऊ न आमा भन्दै गइन् पर्ख बाबु पानी पर्दैछ कोदाको बिउ राखौँला रोपौँला धेरै फल्छ अनि खाउँला कोदाको बिउ पनि राखियो छोराले आमासँग उही प्रश्न दोहोऱ्याइरह्यो आमाले एउटै जवाफ थुन थुमाइरहेन् कोदो रोपियो पाक्यो टिपियो र ठाएर गेडार छुट्याइयो पिछेर पिठो पनि बन्यो अब आमा रोटी पकाउन उदान छेउमा बसिन् छोराले आमालाई कोपर्न थाल्यो या आमा मलाई भोक लाग्यो मर्न लागे आमाले भन्न् पर्ख बाबु रोटी पाक्दैछ खाउला रोटी तनावमा पाकिरहेको थियो छोराले आमाको गुन्यू तानेको ताने गर्यो ताने आमा भोक लाग्यो मर्न लागे रोटी पाक्यो छोराको रुवाई सुन्दा सुन्दा वाक्क भएकी आमाले रिसले पाकेको रोटी भुइँमा फाल्दै भनिन् लौ खा मुर्दार रोटी कुड्न थाल्यो छोरो रोटीको पछि पछि दगुर्यो दौडिँदा रोटी गुडेर भिरबाट खस्यो रोटीको लोभमा छोरो भिरबाट आम्म फाल्यो अन्ततः रोटी नखाइ मऱ्यो मेट्न एक वर्ष पर्खेको छोरो आखिर खान नपाई मर्यो नेपाली राजनीतिमा यही अवस्था देखिँदै दे थियो र छ रङ्गीन सपनाको आडमा बाँचेका जनताले भोलिलाई कसरी विपनामा प्रयोग गर्लान् त्यही अवोध छोराको अवस्थामा नपुग्ला भन्न सकिन्न तैपनि म आशाको मधुर उज्यालोमा शाखा विस्तारको दौरानमा कुदेको थिएँ सुनौलो दियो बल्छ भन्नेमा आशा मरेको थिएन मैले बढीभन्दा बढी उपभोक्तामा बैङ्किङ सेवा पुर्याउन ज्यान हत्केलामा राखेको थिएँ कर्मचारीले ढिलो ज्यानले सहयोग गरिरहेका थिए शाखाहरू बीसवटा पुग्दा युद्ध थामियो जनआन्दोलन दुई हजार बैसठी त्रिसठीले राजनीतिक पार्टीमा सहकार्यको वातावरण सृजना गर्नेमा म थोरै आशावादी पाएँ तर युद्धका अवशेष छरिएकै थिएँ बन्द र हडतालका श्रृङ्खला रोकेका थिएनन् एकपटक टाढी शाखा उद्घाटन गर्न दाल छ र म गाडीमा नारायणगढ गइरहेका थियौँ मुग्लिन चितवन बन्द रहेछ चितवन जान सकिएन मैले ऋषिलाई फोन गरेँ आउनै सकिएन मैले यहीँबाट उद्घाटन भएको घोषणा गरेँ मौखिक रूपमा शाखा उद्घाटन भएको जानकारी गराएर हामी फर्क्यौँ प्रतिकूल समय र सडकमा आइपुगेको राजनीतिका कारण चारवटा का मा शाखा मानिसहरूको एभरेस्ट होटलबाट उद्घाटन गरियो अन्यल र अनिश्चितताकै दौरानमा शाखाहरू एकाउन्नवटा पुगेँ मेरो लक्ष्य पुरा भएको त्यो दिन मैले लामो सास पेरेँ लाग्यो म एउटा बिसौनीमा भर्खर आइपुगेँ यहाँबाट अझ ठाडो उकालो चढ्नु छ यही समयमा राष्ट्र ब्याङ्कले फेरि शाखा खोल्ने नीतिमा परिवर्तन गर्यो केन्द्रीय ब्याङ्कको अनुमति बिना अब शाखा खोल्न नपाइने भयो मेरो लक्ष्य पुरा हुनु राष्ट्र ब्याङ्कले अनि परिवर्तन गर्नु संयोग भयो मेरो लागि योभन्दा सुखद क्षणहरू थिएन किस्ट फाइनेन्स वाणिज्य बैंक बनेको थियो म ब्याङ्कको गुणस्तर विस्तारको योजनामा लागेँ म म ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गरौँ भन्ने कौतूहल त जाग्यो म ग्राहकका लागि नयाँ र आकर्षक सेवाको खोजीमा थिएँ पहिलोपल्ट चीन जाँदा एटिएमबाट ब्याङ्किङ कारोबार भएको देखेँ सर्वसाधारणले यसबाट ज्यादै फाइदा लिएको बुझेँ मलाई त्यो प्रविधि लेखेर अचम्म लाग्यो मेरो मनमा तत्कालै विचार फुर मेरो ब्याङ्कमा पनि यस्तै सुविधा भित्राउन सके नेपाल फर्केपछि एटिएम सेवा जडान गर्नतिर दौडधुप गरे केन्द्रमा मात्र नभई शाखा कार्यालयहरूमा समेत एटिएम सेवा विस्तार हुँदै गयो ग्राहकको माग र आवश्यकता अनुसार एकासी स्थानमा एटिएम काउन्टर स्थापना गरियो एटिएम सेवा विस्तार गर्ने मेरो सपना पनि पूरा भयो तर गुणस्तरीय बैङ्क बनाउने सिङ्गो काम अझै बाँकी थियो ब्याङ्किङ बजारमा प्रतिस्पर्धाको होडबाजी चलिरहेको थियो यो प्रतिस्पर्धामा किस्ट ब्याङ्कलाई अत्याधुनिक बनाउन सामान्य तर्क बुद्धि विवेक र सामर्थ्यले पुग्दैन थियो त्यही अनुरूप बजेट र प्रविधिको खाँचो पर्थ्यो च्याउजेङ खुलेका सहकारी संस्था फाइनेन्स कम्पनी र बैङ्कका शाखा हजारौँ पुगेका थिए म किस्टको पहिचान पृथक बनाउन खोजिरहेको थिएँ यसैको लागि अत्याधुनिक प्रविधि भित्र आउने गृह कार्य सुरु गरेँ समयको बजारमा विज्ञापनको सस्तो प्रचार हुनलाई असामान्य मानिँदैन यो युगमा मान्छे खल्तीमा आफ्नै विज्ञापन बोकरिन्छ त्यो विज्ञापन तोकेको संस्था वा व्यक्ति समक्ष पुर्याउने सञ्चार माध्यम साधन हो सञ्चार गर्नै समाचार र विज्ञापनका सम्भाग हुन् पछिल्लो दशकमा फस्टाउँदै गरेको आर्थिक पत्रकारिताले वित्तीय क्षेत्र उद्योग कलखनाको प्रसार र विस्तारमा केही योगदान पुर्यायो संसार जगतमा तिनको आलोचना र समालोचना हुँदा व्यापारिक नीति र व्यवसायमा परिवर्तन हुँदै आयो जनताप्रति केही उत्तरदायी भन्दै आए बैंक तथा वित्तीय क्षेत्र अर्थतन्त्रको बलियो आधार भएकाले यससँग पत्रकारहरूको पेसा प्रत्यक्ष परोक्ष रूपमा जोडिँदै आयो संख्यात्मक रूपमा बढिरहेका वित्तीय संस्थाहरूमा स्वस्थ प्रतिस्पर्धा हुनु जरुरी थियो सहरका साँगुरा गल्लीमा सीमित वित्तीय संस्थाहरूले सेवा क्षेत्र विस्तार गर्नुपर्छ भन्ने पक्षमा संचार माध्यमले निरन्तर दबाव दिँदै दे आए विस्तारै वित्तीय संस्थाहरू चलायमान हुन थालेका थिए तिनले ग्रामीण क्षेत्रसम्म बैङ्किङ पहुँच पुर्याउन थाले राष्ट्र ब्याङ्कले समेत गाउँमा शाखा विस्तार गर्ने नीति ल्यायो दुर्गम ग्रामीण क्षेत्रमा सेवा पुर्याउने वित्तीय संस्थालाई सहुलियत दिने कार्यक्रम पनि ल्याइयो गाउँमा वित्तीय बजार छ गाउँको पैसालाई विकासमा समावेश गर्न गाउँमा जानुको विकल्प छैन भन्ने पक्षमा संचार माध्यमले घसघसाएकै हुन् यसो नहुँदो हो त राष्ट्र ब्याङ्कले नीतिले मात्र गाउँमा वित्तीय संस्थाहरूको पहुँच पुग्थेन कि समयकालमा पत्रकारहरूले देश र समाज निर्माणमा ठूलो जिम्मेवारी वहन गर्दै आएका छन् तमाम जोखिम उठाएर समाजलाई सत्य सूचना दिने र अनैतिक काममा रोक्ने अभिभारा संसार जगतले उठाउँदै आयो र अध्यावधि छ तर संचार माध्यमले गर्ने केही भ्रामक प्रचारले विकास निर्माणको गति रोकिन सक्छ अर्थव्यवस्थाको आधार कमजोर हुन जान्छ नेपालको वित्तीय जगतमा दुई हजार बैसठी जनआन्दोलनपछि मिडियामा केही भ्रामक प्रचार पनि भयो अनावश्यक समाचार सम्प्रेषण गर्दा वित्तीय क्षेत्रमा कर्मचारीको तानातान भयो कुन संस्थाको कुन कर्मचारी कहाँ जाने भन्ने होडबाजी जस्तै छ कुनै पनि कर्मचारीको प्रगतिको चाहना संस्थाले रोकेर रोकिँदैन रोके अवसरले उसलाई जता पनि तान्न सक्छ यो उसको नैसर्गिक अधिकार हो यसमा अङ्कुश लगाउन मिल्दैन तर संस्थाप्रतिको जवाफ र कर्मचारीले पूरा गरेको जिम्मेदारीलाई संस्थाले मूल्याङ्कन गर्नुपर्छ संस्थाले कर्मचारीको मर्म र भावना बुझ्यो भने कुनै कर्मचारीले संस्था परिवर्तन गर्ने सोच बनाउँदैन आर्थिक पत्रकारहरू यो पक्षमा सहजकर्ता बनिदिनुपर्छ पछिल्लो दशकमा देशको अर्थतन्त्र हाँक्ने रथको एउटा पाङ्रो आर्थिक पत्रकारिता पनि बन्यो भन्दा अत्युक्ति हुँदैन तर आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरूले आफूमा निखार ल्याई आफ्नो पेसामा आफूलाई पोक्त बनाउन जरुरी देखिएको छ मूल्याङ्कन आलोचना र समालोचना नहुने हो भने कसैले कहाँ कति प्रगति गर्यो भन्ने निचोड निस्किँदैन असल र खराब नछुटिँदा व्यक्ति तथा संस्थाको प्रगति एउटै परिधिमा मात्र घुमिरहन्छ मिडियाको साथ नरहेको भए मेरो लक्ष्य पुरा हुन समय लाग्थ्यो सबै व्यक्तिले कुनै विषयमा बोलेर वा भाषण गरेर हजारमा पुर्याउन सक्छन् तर एउटा संवाददाताले ले लेखेको वा बोलेको समाचार एक करोड मान्छेमा प्रसारित हुन्छ यो वास्तविकता हो किसलाई पनि जनताको घर दैलोमा पुर्याउन एफएम रेडियो र टेलिभिजनले गरेको योगदानलाई बिर्सिन मिल्दैन हिजो मिडियाले यसलाई साथ दिएका थिए यो क्रम आज पनि निरन्तर चलेका छ संचार माध्यमको भूमिकाको चर्चा गर्दै संस्कृतमा एउटा श्लोक छ नरपति हितकर्ता द्वेष्यताम यति लोक जनपद हितकर्ता तेज्यते पार्थिवेन्द्रै इति महति विरोधे वर्तमाने समाने नृपति जनपदानाम दुर्लभ कार्यकर्ता जसले राजाको पक्ष लिन्छ प्रजाले उसमाथि द्वेष गर्न थाल्छ था। जो प्रजाका हितको कुरा गर्छ ऊ राजाको दृष्टिबाट निकालिन्छ यस प्रकार जब दुवैतर्फ समान विरोधी परिस्थिति पैदा हुन्छ तब यस्तो मान्छे पाउन कठिन पर्छ जो राजा तथा प्रजा दुवैको चित्त बुझाउने र जस पाउने होस् सं संचार माध्यमले सधैँ न्याय गर्नुपर्छ राजा र प्रजाबीचको सन्तुलन मिलाउन जानु नै उसको कर्तव्य हो ऐतिहासिक कालखण्ड रदेखि नै सञ्चार माध्यमले यो कर्तव्य र धर्म पूरा गरिरहेको छ मेरा लागि संचार माध्यम संकटको साथी पनि भयो आर्थिक मन्दीको समयमा कुनै मिडियाले किसको विरुद्ध लेखेनन् अपवाद बाहेक बैङ्कको नकारात्मक पक्ष उधिनिएको समाचार कुनै छापा रेडियो र टिभीमा आएनन् अप्ठ्यारो घडीमा यसले कमजोर पक्षलाई समाएर प्रचार नगर्नुलाई नै मैले ठूलो सहयोगको रूपमा ल्याएको छु सञ्चार माध्यमले बैङ्कको सकारात्मक प्रचार गरेकै म चुनौतीको अग्नि परीक्षामा पास हुन सकेँ मेरो लागि संचार माध्यम विश्वविद्यालय भइदियो यही शिक्षाको आड मैले गर्व गर्ने ओजिरो ठाउँ भन्यो कार्यक्रम श्रुति सम्वेगमा अहिले हामीले सुनिरहेको वाचन कमल गेवालीको पुस्तक कर्मको वाचन हो यसको बाँकी अंश केही बेरमा हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति समेत तपाईँ उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेन्सिट्युन्स र बिरता एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चमलुङमा एफएम सिन्धुलीको रेडियो सारा खोटाङको हलेसी एफएम बर्दिवास, रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र ढुकढुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुहाकोट एफएम मकवानपुरको हेरनडा एफएम र प्रतिध्वनी एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरङ्ग दमौलीको रेडियो भानुभक्त तनहू को रेडियो ढोर बारहही स्म एफएम बागलूंग रेडियो सार्थी एफएम रल कोट एफएम में भी श्रुति सम्वेक सुंदर रेडियो प्यूठान दांग को रेडियो मध्यपश्चिम बुटवाल को तिनाऊ एफएम रुटवल एफएम गुलमी को रेडियो रेसुंगा कपिलवस्तस्तु रेडियो बुद्ध आवाज रेडियो कोलपुर सल्याण को रेडियो राप्ती जाजरकोट रेडियो हम्रो पाइला दैलेख को दुर्गत रफएम कैलाली टीकापुर और गोलेिया को एफएम कैलाली एफएम दांग को रेडियो प्रकृति एफएम सुर्खेत को रेडियो भेरी और बुलबुले एफएम जुमला रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेद प्रसारण भएको छ श्रुति सम्वेगमा हामी कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ किस्ट फाइनेन्स ब्याङ्क नभन्दै केही सकर्मीहरूले रेमिटेन्स कम्पनी खोलाउँ भने यसमा टेकराज ओझाले विशेष चासो दिएका थिए मलाई उनको योजना ठीक लाग्यो तर दाल सर यसमा सहमत हुनुभएन उहाँमा रेमिट्यान्स प्रतिको बुझाइ फरक रहेछ रेमिटेन्स कम्पनीले फाइनेन्सका कर्मचारी विदेश पठाउँछ भन्ने सोच्नुभएछ कर्मचारी विदेश पठाएपछि त यताको काम चौपट हुन्छ उहाँ यस्तै भन्नुहुन्थ्यो दाल कुनै पनि विषय सतै मात्र बुझ्नुहुन्थ्यो अनि असहमति जनाउनुहुन्थ्यो वित्त कम्पनीको सञ्चालक भइसकेपछि उहाँको सोचाइमा धेरै परिवर्तन आयो हरेक विषयलाई गहन रूपमा अध्ययन गर्न थाल्नुभयो पछिल्लो वर्षमा रेमिटेन्स भित्राउने प्रक्रियामा उहाँले निकै सहयोग पनि गर्नुभयो अब रेमिटेन्स ल्याउन कहाँबाट सुरु गर्ने भन्ने भयो अध्ययन अनुसन्धान गर्दा रेमिटेन्स ल्याउन सकिने उत्तम देश जापान ठहरियो जापानबाट रेमिटेन्स कारोबार गर्न त्यति सजिलो थिएन यसको व्यवस्थापन गर्नु फाइनेन्स कम्पनी सञ्चालन गरे जस्तो थिएन रेमिटेन्स भित्राउन जापानका तात्कालिक अर्थसचिव समन्वय भयो राष्ट्र बैङ्कको नीतिगत प्रक्रियासमेत पुरा गरियो राष्ट्र बैङ्क परराष्ट्र विभागका तात्कालिक निर्देशक कृष्णबहादुर मानन्दले निकै सहयोग गर्नुभएको थियो त्यो भित्राउने विषयमा नेपालतर्फको नीतिगत प्रक्रिया पूरा भयो अब जापान को जाने भन्ने प्रश्न उठ्यो जान सजिलो थिएन अन्तिम अवस्थासम्म कुरो व्यक्तिमै अल्झियो सल्लाह सा र सहमतिबाट जापान जानेमा मै अघि मैले दुविधा र कौतुहताका साथ जाने तयारी थालेँ मैले सँगै जापान मात्र होइन कुनै पनि देश गएको थिएन मैले जापानी दूतावासमा भिसाका लागि आवेदन दिएँ दूतावासले मेरो अन्तर्वार्ता लियो र भिसा लिन भोलिपल्ट आउन भन्यो अर्को दिन जाँदा काम भएपछि बोलाउँछौँ भनेर टार्यो हुन्छ या हुँदैन केही भनेन यसरी नै हप्ताउँ बित्यो मैले जेसुकै गरोस् भनेर वास्ता गरिनँ दूतावासले मेरो बारेमा सोधखोज गरेछ स्ट्यान्डर्ड चार्टर ब्याङ्कमा मेरो खाता थियो त्यहाँ सोधेपछि मात्र मलाई भिसा बोलायो यो मेरो पहिलो विदेश यात्रा थियो हर्ष खुसी र आधुनिक देश हेर्ने आकांक्षासँगै मेरो मनचङ्गा थियो अर्कोतिर काम सकेर फर्किने चिन्ता म जापान उडेँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तात्कालीन साई नेपाली वायुसेवा निगमको जहाजले उडाउँदै लग्यो माथि निलो आकाशतिर निलो आकाशको बाटो हुँदै चरो चाहिँ उड्दा मलाई अनौठो लागिरहेको थियो म सपनामा धेरै पटक उडेको थिएँ सपनामा र विपनामा उड्नुको आनन्द फरक हुँदो रहेछ आकाशमा चरो उडेको कल्पनाले बाल्यकालमा खुब रमाउँथेँ जहाज उडेको देख्दा श्री स्वस्तानीको पुस्तक च्यातेर जहाज बनाउँथे र उडाउँथेँ कागजको जहाज उडाएपछि जहाज हेर्ने र उड्ने रहर पुरा हुन्थ्यो आज मेरो बाल्यकालको खास धोका पुरा भइरहेको थियो म मा गाउँले मान्छे व्यवसाय गरौँला विदेश जाउँलाई कहिले सोचिनँ म यस्तै नसोचेका र कल्पना नगरेका घटनासँग जोडिँदै थिएँ यो त्यसैको एउटा रूपक थियो निलो आकाशको बाटो हुँदै हावाको बेगमा जहाज उडेको थियो म कल्पनामा लहरिँदै थिएँ म चाँदी झैँ टल्केका हिमाल र हरिया पहाड हेर्दै मुक्द जहाज सोझै जापान नजाने रहेछ त्यो जहाज चिनको बेजिङ विमानस्थलमा ओर्ल्यो र त्यहाँबाट ओसाकाका लागि अर्को जहाज उड्यो ओसाका विमानस्थल झरेपछि पो म रन्न परे खोल्सो देखेकाले एकैपटक महासागर देख्दा अचेत जस्तै भएँ विमानस्थलबाट झरेर सामान्य स्थानमा जानुपर्ने रहेछ कुन स्थानमा कसरी जाने के गर्ने थाहा थिएन मलाई कसैले कुनै जानकारी दिएको थिएन मान्छेहरू आफ्नै तालमा हिँडिरहेथे यो अनौठो आधुनिक सहरमा म बिलाउँछु जहीँ लाग्यो मेरो मनबाट रेमिटेन्स भित्राउने सपना बिस्तारै मेटिँदै गयो त्यहाँमा आफै हराउने चिन्ताले पो छटपटिएँ व्यवसाय गर्नु सजिलो काम रहेनछ म ओसाका विमाथलमा मान्छेहरूको अत्यास लाग्दो भिडमा हराएको बच्चो झैँ टोलाएको टोलाइ भएँ टोकियोमा दाई गेवाली हुनुहुन्थ्यो म उहाँ बसेको ठाउँसम्म जान नसक्ने अवस्था भयो धन्न नेपालबाट जाने बेलामा म आउँदैछु भनेर खबर पठाएको थिएँ तर रेल वा बसमा कसरी टोकियो पुग्ने थाहा थिएन ओसाकामा काठमाडौँ इन्जिनियरिङ कलेजका सहकर्मी इन्जिनियर डाक्टर पदमबहादुर साई थिए उनलाई भेटेपछि मेरो आधा चिन्ता हट्यो उनले टोकियो जाने सजिलो बाटो पठाइदिए त्यहाँबाट सोझै जहाजमा टोकियो जान सजिलो हुँदो रहेछ म टोकियोका लागि जहाज चढेँ दाई बसेको ठाउँ टोकियोबाट अझ टाढा रहेछ टोकियो पुगेपछि दाईले फेरि रेल चढेर आउनु भन्नुभयो विशाल आधुनिक सहरमा म आफैभित्र हराइरहेको थिएँ उहाँले अर्थ्याए झैँ म सिन्जुगी झरेर जानु थियो नामै उच्चारण गर्न गाह्रो सार सहर कसरी फेला पार्नु म अर्ध पागल झैँ हिँडिरहेको थिएँ कसरी रेल चढ्ने र पुग्ने यसको पनि मलाई मेसो थिएन म होटलमा बस्ने तारतमै मिलाएर गएको थिइनँ मलाई जापानी भाषा आउँथेन न त्यहाँको वातावरण परिचित थियो चट्ट मिलेका घरहरू मान्छेको गोरो डल्लो डल्लो अनुहार हेरेर म रल्लिनु रल्लिएँ म रेल स्टेसनमा निरीह प्राणी झैँ लुरुलुरु हिँडिरहेको थिएँ सिन्जुगीबाट इक्के जान रेल चढ्नु पर्दो रहेछ मलाई टिकट काट्ने मेसो थिएन जता खोजे पनि टिकट काट्ने ठाउँ नै भेटिएन टिकट काट्ने ठाउँ खोज्दा खोज्दा म थाकेर चुर पाएँ निकै चक्कर लाएपछि आधुनिक मेसिनहरू भेटिए टिकट आफै काट्नुपर्ने रहेछ टिकट काट्ने मेसिनमा जापानी भाषा थियो मैं अनुमान को भर टिकट काटे रेल चढ़ने प्रतीक्षा में बसे मेरे अगि रेलसम जाने फाटक ठड़ी तर ढोका खुला थे धेरे समयसम रेल को ढुकें खुलेन मैं मानी रेल को एक छेव में रहस में टिकट छिरा रेल पस देखे क्रियाकलाप देखे रेल चढ़नाते बाकस जस्तों वस्तु में टिकट घुसा पर्द रहे भाई या मैं देखा सिक भर में टिकट छिराएं अचानक रेलको ढोगा खुलेर स्वाट रेलमा चढेँ आफै रेल, रेल चढ्न सकेकोमा म मा, मनमा नै गजक्क परेको थिएँ तैपनि मलाई एउटा अज्ञात पीडा एवं चिन्ताले लखेटिरहेको थियो म मा डल्ला मान्छेहरूको अघि बाटो बिराएको बटुवा चाहिँ देखेको थिएँ सबैले मेरै अनुहार हेर्थे म तिनको भाषा बुझ्थिनँ तिनले गाली गर्दै थिएँ या सहानुभूति दिइरहेका थिए कुरा खेलाउँदै म अपराधी चाहिँ आफैभित्र खुम्चिरहेको थिएँ मलाई दाईसँग मात्र भेटाउन सके हुन्थ्यो भन्ने भइरहेको थियो रेमिटेन्स भित्र कुरो दिमागको कुन कुरामा थियो पत्तो भएन म व्यवसायको लागि आएको हुँ भन्ने बिर्सिसकेको थिएँ म अनुमानकै भरमा दाइले अर्थ्याएको इके बोकुरो पुगेँ रेलबाट ओरेर रे बाहिर निस्कन खोज्दा फेरि फाटाको डोका खुलेन आत्तिएर अनुहार पसिनै पसिनाले नित्रुक्क भिज्यो म यहाँ साँच्चै बेच्छ आराम भएँ मलाई सहयोग गर्ने कोही थिएन इसाराले नजिकै बसेको पुलिसलाई बोलाए मेरो टिकटमा झर्नाका लागि पर्याप्त पैसा रहेनछ पुलिसले नपुगेको पैसा तिर्ने इसारा गर्यो नजिकै रहेको मेसिनमा टिकट छिराएर पैसा तिरे बल्ल डोका खुल्यो फाटक बाहर निस्किन सकें मैं मा संसार जिते जस्त भ इसी नई नाम नसुने ना का सर छिचोल्द थे एक ही बुकुरूट फिर रेल चढ़ेर दाइल अर्थ्यांर सूचे म फांट में अलमल्य को गोरू जैं खुटा लताारे दिशा तर हिड़ी रख अज्ञात लोकट फुत्त जन्मे जंतु जस्तान म जापानको रेल यात्रा र प्रविधि देखेर दंग परेको थिएँ त्यहाँ हरेक काम समयमा हुने रहेछ रेलको समय एक सेकेन्ड हिलाउँथेन निर्धारित समयमा रोकिन्थ्यो र चल्थ्यो रेलबाट एकैपटक किरासरी मान्छे झर्थे झर्नका लागि मेसिनमा छिराएको टिकट त्यहीँ गाय हुँदो रहेछ यस्तो नहुँदो हो त स्टेसनमा कागजै कागजको टापु बन्न सक्थ्यो मलाई प्रविधिको यो चरम विकासले औधिरो भ्यायो विकासको त्यो चरमोत्कर्ष संसारमै बिरलै होला सफल मान्छेहरू समयलाई चिन्दा रहेछन् समय नै बढी बलवान र मूल्यवान हुँदो रहेछ मलाई समय चिन्न सकेकैले जापान जापान भएको रहेछ भन्ने लाग्यो प्रविधिको यो रमिता देख्दा ममा पनि त्यति धेरै हर्ष भएन म त गन्तव्य खोज्दै ठोक्किँदै र जोतिँदै हिड़ेको थिएँ बल्ल तल दाइको घर पत्ता लगाएर ला विजयको लाम सास फेरेँ पुग्न नपाउँदै ममा फर्किनुको चिन्ताले था चितोर्न थाल्यो तै फर्किँदा दाईको सहयोग होला भन्नेमा म के केही ढुक्क थिएँ मैले उहिले गाउँघरमा जापानका बारेमा कथिएका कुराहरू सुनेका थिएँ ती कुरा रोचकभन्दा अनौठा हुन्थे आकाशबाट झरेका फुरोला जस्ता गाउँका बुजुर्गहरू भन्थे जापानमा साना साना प्लास्टिकका घर हुन्छन् बेसरी भुइँचालो जाँदा ती घरहरू एकमाथि अर्को खप्टिन्छन् दन्तेकथाका यस्ता प्रमाण कतै भेटिएन भुइँचालो भने जापानमा अत्यधिक नै जाँदो रहेछ मैले जापानमा आकाशित छिडौँलाई जस्ता गगनचुम्बी महल देखेँ आकर्षक कलामा कुदिएका अर्किड त्यहाँ आँखाले छिचाउन नसक्ने विशाल व्यापारिक अड्डा हवाई मैदान र रेल स्टेसन थिए जमिन मुनि बनाइएका रेलका लिक हेरेर म चित्त खाएँ देशमा यतिसम्म विकास हुँदो रहेछ नेपाल यो विकासको चुलीमा कहिले पुग्ला म सम्झेर निकै बेर घोरिरहेँ ओसाखामा समुद्रको बीचमा मानवनिर्मित टापु थियो त्यही टापुमाथि विशाल जिम विमानस्थल बनाइएको थियो ठुला ठुला बोइङहरू अवतरण गर्थे र उड्थेँ समुद्रमाथिको यो दृश्य समुद्रको आकाशमा कावा खाँदै उड्ने चराको जस्तै लाग्थ्यो मैले त्यो अद्भुत विकासको नमुना अन्य देशमा बिरलै पाएँ मैं टोक्यो में बुलेट रेल चढ़् को स्वाद भी चाहे आधुनिक मछा आकार को मेसिन जड़ीत आकर्षक देखंथ रेल टोक्योमैंपेन्द्र श्रेष्ठ ने रेस्टुरेट चलाका थे टोक्यो घुमद उन्हें मेरा पर्यटक गाइड बने जापान का महत्वपूर्ण शहर पर्यटक केन्द्र घुमाईदिने जानकारी कराने जिम्मेवारी उन्हें पूरा करें मोस्रो विश्वुद्धता को ध्वस्त हिरोसीमा नागाशाखी शहर पुगे अगस्ट 6 सन 1945 मा अमेरिकाले यी सहरमाथि अणुबम प्रहार गरेको थियो एक शताब्दीको लामो इतिहासमा जापानले यहाँको स्वरूप नै बद्लिसकेको रहेछ यी सहर आज संसारकै समृद्ध सफा र सभ्य सूचीमा पर्दा रहेछ विकसित राष्ट्रलाई शत्रु ठाने अमेरिकी कुनियत त्यहाँ पुरा भएको देखिएन जापानको उर्लिँदो विकासको गति छेकिनेवाला थिएन सन् दुई हजार एघारको दशकसम्म जापानले औद्योगिक विकासमा विश्व बजारमा ख्याति कमाइसकेको थियो दोस्रो विश्वयुद्धमा तमाम नेपालीहरू ज्यानको बाजी थापेर लडेको इतिहास हाम्रा सामु छँदैछ त्यति बेला बेलायतले अमेरिकालाई सैनिक सहयोग स्वै गरेको थियो बेलायतमा भर्ती भएका नेपालीहरू बेलायती सेनाका प्रतिनिधिबारे लडेका थिए यसै युद्धमा धेरै नेपालीले वीरगति पाए आज तिनै वीर गोर्खाली र तिनका सन्तानलाई बेलायतले आफ्ना नागरिकको दर्जा दिएको छ म ज्यान आहुति दिने वीरहरू सम्झेर नतमस्तक पाएँ मन मनै श्रद्धासुमन पनि चढाए नागासाकी र हिरोसीमा सहर अत्याधुनिक भइसकेका रहेछन् मतलाो जापान को अद्भुत वििकस को जगह अप्रत्यक्ष रूप में अमेरिका ने नहीं ती शहर ध्वस्त नए जापान के वििकस में इसी छलांग मतला प्रविधि और औद्योगिक वििकस में जापान दक्षिण एशिया में ये उचाई में आंथेन हो जापानी को देश प्रेम देखता डहास में जान नहीं आहुति दिए मेरे मन में समुद्र छाल झे कल्पना लहरने इसको आधा परिश्रम करेप्थ भाग संरचना प्राकृतिक धरोहर जोगाइए हु बड़ी कर नी कई थपथप्थ यी भे देश के वििकस को गति सो हमी भत्काने नष्ट करने में बड़ी जोड़ दी रहा था मैं नागाकी हिरोसीमा में अज झार समेत उम्र कोई भे तर त्यो गलत रहे तस्त वातावरण कति देखिए यद्यपि ती शहर में आज भी विकलांग बच्चा जन्मने बताए जापानका महत्त्वपूर्ण सहर र पर्यटकीय स्थान घुमिसकेपछि मात्र म मा उहाँ रेमिट्यान्स भित्राउने क्षेत्र खोल्यो रेमिटेन्स कारबारका लागि उपेन्द्रको सहयोगमा त्यहाँका का कानुनबिदसँग छलफल गरेँ का उनीहरूकै आडमा जापानका अर्थ सचिवसँग पनि परामर्श लिइयो तर मेरो प्रयास सफल भएन जापान देशबाट पैसा बाहिर नजाओस् भन्ने चाहँदो रहेछ म गोता पुगेको पनि काम लागेन मेरो मन खिन्न भयो जापानको नीतिगत पक्षमा मैले गर्न सक्ने केही थिएन यो मेरो कमजोरी पनि थिएन लक्ष्यअनुसार काम नहुँदा मलाई आफू हारे जस्तै भयो हरुवा मनस्थिति भए पनि मैले जापानबाट धेरै कुरा सिकेर फर्केँ मान्छे दुई सय छवटा अस्तिपञ्जर घाँसेको प्राणी हो यही अस्तिपञ्जरमा टाँसेको मासुका कारण मान्छे मान्छे जस्तो देखिन्छ यसमा वायु विवेक चेतना आँखा नाक हात खुट्टा घाँचिन्छन् अनि ऊ संसारको श्रेष्ठ प्राणी भएको फुइलाउँछ पोकटमा पाएको चेतना र विवेक बेचेर ऊ बाँचेको हुन्छ विवेकलाई मूल्यवान बनाउन सक्यो भने मात्र ऊ गुनीमा गनिन्छ त्यही विवेक कौडी भयो भने ऊ हुन्छ उसलाई बेमानी र झुटको खेती गर्छ व्यक्ति समाज र राष्ट्रलाई घात गर्छ कुख्यात हुनुलाई नै उसले सफलता ठान्छ व्यावसायिक उतार चढावमा मैले पनि विवेकलाई लिलाम गर्नेहरू भेटेँ जो कुख्यात हुनुमा आनन्द अनुभूति गर्दो रहेछन् जापानबाट फर्केपछि ममा लघुत्ता भाष भयो म जुन उद्देश्यले जापान पुगेको थिएँ त्यो हासिल भएन मैं इसम चुके जस्तो लगे जापान में देखि सकता व्यवसाय का विधि किस्म प्रयोग बाहर मैं कई थे म फिर रेमिटेन्स व्यवसाय सुरू करने इच्छा जागो मवना खोज्ते एसियादी यूरोप और अमेरिकासमगे तैंका संरचना फस्टाते थे अंतर्ष्ट्रीय क्षेत्र को वििकस को रौनक देखता मन समझे द्रवीभूत हो यही गति में दौड़ान सकें बाहेक मेरे अर्क कल्पना हो दूषित राजनीति वििकस गति रोक थी नेता सत्ता को खाल में दाऊ थापी रहे थे सड़क और सदन में वििकस को नाम में राजनीतिक भाषण मैं चर्किे अर्थतन्त्रको पाटो असरल थियो यो समयमा संस्था चलाउनु महाभारत थियो म अन्य देशको तुलनामा धेरै पटक मलेसिया गएँ पटक मलेसिया पुग्दा त्यहाँको विकसित स्वरूप देखेर आश्चर्य लाग्यो अरेबियन देश यति विकसित आधुनिक र सफा होला भन्ने सोचेकै थिएन मलेसियाले विकास नपुर्याएको ठाउँ नै थिएन त्यहाँ मानवनिर्मित आकर्षक पर्यटकीय स्थानहरू थिए पर्यटकीय स्थलहरूमा संयौँ पर्यटकको घुइँचो लाग्दो नेपाल त प्रकृतिको अनुपम टुक्रा हो यो आफैमा स्वर्ग छ हामी यो स्वर्गलाई नर्क बनाइरहेका थियौँ अरबको मरुभूमि अल्पविकसित देशका लागि विकासको उत्कृष्ट नमुना भन्दै थियो अन्य एसियाली देशहरू उसको सिको गर्दै थिए अरबलाई मरुभूमिको हिरा यसै भनिएको रहेनछ यो हिरा आफै चर्चायोग्य बनेको पनि थिएन मैं रेमिटेन्स को भूतली छोड़े के थे मैं यह व्यवसाय को संभावना का बारे में अध्ययन अनुसंधान करे थे यही दौरान में आठौ पटकसम मलेसिया पगे तैंका ठूला आधुनिक शहरदि ग्रामीण क्षेत्रसमी कामदार छर थे उ वर्ष में अरबों रूपया पढ़ाई रख मसिया रेमिटेन्स व्यवसाय उत्तम बेस लो जपान सफल नए मैं मलेसिया रेमिटेन्स कारोबार शुरू कर गृह कार्य मलेिया में हरिभट्राई थी उससे रेमिटेन्स कंपनी खोला मैं मसिया को बाटो उस हेने राल को सब काम किसले करने करी सहमति भार वर्षौँदेखि हजारौँ नेपालीहरू रोजगारका लागि मलेसिया गइरहेका थिए र छन् वार्षिक अर्बौँ रुपियाँ पठाइरहेका छन् त्यो रकम ब्याङ्किङ प्रणालीबाट भित्राउन सके उनीहरूको आफन्तले सुरक्षित रूपमा रकम पाउँथे देशको राजस्वमा समेत ठुलो योगदान पुग्थ्यो रेमिटेन्स व्यवसायका लागि मैले मलेसियाका गृहमन्त्रीका छोरा जोहानसँग पनि छलफल गरेँ उनले आफू मलेसियाको पार्टनर भएर सहयोग गर्ने प्रतिबद्धता जनाए मलेसियाबाट रेमिटेन्स कारोबार गर्ने अनुमति पत्र आयो नेपालको सम्पूर्ण जिम्मेवारी हेर्न किसले सफ्टवेयर खरिद र प्राविधिक विकासमा ठुलो धनराशि खर्च गर्यो कारोबारको तयारी पूर्ण हुँदै थियो अन्तिम अवस्थामा हरिले धोका दियो किस्टमा जानकारी नदिई उसले मलेसियाको कम्पनी बेचेछ किस्टको लाखौँ रुपियाँ डुब्यो म जापान र मलेसिया दुवै देशबाट रेमिटेन्स भित्राउन सफल भएन मेरो योजना चकनाचुर भयो मैले मा मान्छेको जात चिन्न सकिन मासु अस्ति र रगतको संविधानको एउटै मान्छेको ख्यात र दुवै हुँदो रहेछ मिल्दोजुल्दो रगतले त अझ बढी धोका दिँदो रहेछ म अब रेमिटेन्समा सफल नहुने रहेछु भन्ने लाग्यो व्यवसायमा अझै काँचै रहेछु मैले मान्छेको चेतना र विवेक पढ्न जानेकै रहेनछु यो अरूको दोषभन्दा आफ्नै अल्प थियो मान्छेले कि पढेर सिक्छ कि पढेर मैले धेरै कुरा पढेरै रे सिकेँ रेमिटेन्स व्यवसायमा दुई पटकसम्म ठक्कर खाएँ यसले ममा आत्मज्ञान पलायो मान्छे छिन्न गछकछि आयो व्यवसाय गर्न धनभन्दा ज्ञान विवेक र शिवसँग सहकारी गर्नुपर्दो रहेछ जुन सुख्यात होस् यो लक्ष्यको उत्तम मार्ग पनि रहेछ सफल हुनु भनेकै मान्छे चिन्नु रहेछ सफल मान्छेहरू छुट्टै फरक काम गर्दैनन् त्यही काम फरक ढङ्गले गर्छन् पैसा गुम्दैमा मान्छेको केही घुम्दैन रोग लागे केही घुम्ने आशंका हुन्छ चरित्र बिग्रियो र कुख्याति भने सर्वस्व गुम्न्छ मैले चरित्र बिगारेको थिएन हिजो जे भयो ती कमजोरी नदोर्याउने प्रण गरेँ व्यक्तिको उत्तम गुण नै काम गर्ने प्रण रहेछ मलाई रेमिटेन्स व्यवसायका लागि गरेको दौडूपले यही सिकायो मैले यी कुराहरूलाई मनन गर्दै रेमिटेन्सको धमधङ्गी छोडेर वित्त कम्पनीको गुणस्तरीय पाटो सपानतिर लागे संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ योगी विकासानन्दको यो योग मन्त्र मलाई हितोपदे जस्तै लाग्यो किस्टको व्यवसायिकता बढाउने पहिलो दायित्व मेरै थियो यो काम मैले आफैबाट सुरु गर्नु जरुरी ठाने जुन कुनै व्यवसाय समाजप्रति लक्षित हुनुपर्छ व्यवसाय र व्यवसायी समाजप्रति उत्तरदायी भएनन् भने प्रतिफल निस्कँदैन व्यवसायी आफ्नो व्यवसायमा सफल पनि हुँदैन किस्ट फाइनेन्स स्थापना हुँदादेखि नै यसले सेवाको दायरालाई सामाजिक क्षेत्रतर्फ लक्षित गरेको थियो रेमिटेन्स व्यवसायको खेलो सफल भएको भए यो फाइनेन्स बैंक नबन्न पनि सक्थ्यो रेमिटेन्स व्यवसायमा पाएको असफलताले मलाई बैंक बनाउनु हवश्य आयो यस अभियानमा यो परिवार सफल पनि भयो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन कमल प्रसाद गेवालीको आत्मकथा पुस्तक कर्मको वाचन हो यसै वाचनसँगै अब आचार कार्यक्रम श्रुति संवेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क बक्स नम्बर 6469 चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shruti.unn.com.np श्रुति एट युएनएन अर्को साता कर्मको नौं श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृङ्खलामा बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्रि